भावना जागृति चेतना र प्रस्तुतिको नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत गिमेरेको स्वागत छ Thank you. एकल कविता वाचन उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ एकैसाथ सुन्न सक्नुहुन्छ एकल कविता वाचनमा आज लमजुङ दुरा राँडा घर भई अहिले काठमाडौँ किर्तिपुर बस्ती आउनुभएका प्रज्वल अधिकारीलाई लिएर म आइपुगेको छ कवि प्रज्जवल अधिकारी कविता गीत गजलमा कलम चलाउनुहुन्छ अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिसक्नु भएको छ केही समय अगाडि लिवाङ नगरपालिकाले एउटा आयोजना गरेको थियो कार्यक्रमको साहित्यिक कार्यक्रम रोल्पामा पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव भनेर गजल कविताका विभिन्न कार्यक्रमहरू भएका थिए त्यहाँ देशभरिका धेरै कविहरू र गजलकारहरू पनि पुग्नुभएको थियो र त्यही कार्यक्रममा का पुग्नु भएको थियो आजका हाम्रा कवि प्रज्ज्वल अधिकारी प्रज्ज्वल अधिकारी त्यहाँ भएको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएर पैतिस हजार राशिको पुरस्कार पनि जित्न सफल हुनुभयो र अहिले कविताको क्षेत्रमा देशभरि प्रज्ज्वल अधिकारीलाई त्यति प्रथम भएको कविका रूपमा पनि चिनिन्छ उहाँ कविता लेखिरहनुहुन्छ आज मैले फेसबुकमा उहाँ प्रथम भएको थाहा पाउने बित्तिकै उहाँलाई प्रस्ताव राखेको थिएँ हाम्रो एकल कविता वाचनमा आउनुहोस् भनेर र हामी आज भेटिएका छौँ कवि प्रज्वल अधिकारी तपाईँलाई स्वागत छ धन्यवाद दा भाइ तपाईँले कविता लेख्नुभएको कति पछाडि यस्तो पुरस्कार पाउनुभयो त राम्रो महँगो पुरस्कार पनि हो एक कविता लेख्न थालेको चाहिँ मैले यो एकात्तर साल जब चाहिँ मैले मास्टर्स सिद्ध्याएँ त्यस पछाडि चाहिँ लेख्न थालेको हो र त्यो लेख्न थालेको चाहिँ एकात्तर भने पछाडि बहत्तर त्रिहत्तर चौहत्तर लगभग तिन वर्षभित्र चाहिँ मैले यो पुरस्कार हात पार्न सफल भएँ भनेपछि तिन वर्षमै यति प्रगति हुन सक्दो रहेछ राम्रो हो मैले चाहिँ मेरो चाहिँ अथक प्रयास दिन मैले हरेक दिन नै चाहिँ यो कविता पढ्ने कविताहरू लेख्ने कविताको बारेमा चाहिँ कसरी लेख्दा कविता राम्रो हुन्छ भन्ने बारेमा दिनदिनै गरिरहेको हुनाले यो भएको होला भन्ने लाग्छ सायद थाहा पाउनुभयो कति कविले भाग लिनुभएको रहेछ त्यो कार्यक्रममा एक सय चौवन्नजना देशभरिबाट चौ बाहन्न जिल्लाबाट एक सय चौवन्नजना कविहरूले भाग लिनु भएको रहेछ र पन्ध्रजनालाई चाहिँ सर्ट लिस्टेड गरिएको थियो त्यहाँ त्यसमध्येबाट पनि प्रथम भएर छानिएर आउनु भनेको त युनिक हुनुभयो हजुर अब भन्नु पऱ्यो <laughs> एक किसिमले सेलिब्रिटी भइन्छ सानो सानो हुँदैन त खै अब मलाई चाहिँ खासै त्यस्तो लाग्दैन अब कसैले त्यस्तो भनिहाल्यो भने फेसबुकभरि धेरै लाइकका साथ बधाईका धेरै त्यो हुँदा चाहिँ मनमा चाहिँ एक प्रकारको खुसी चाहिँ छ तर जिम्मेवारी पनि सँगसँगै जिम्मेवारी चुनौती पनि छ अब मैले चाहिँ राम्रो नै लेख्नुपर्छ भन्ने पनि छ तपाईँले तिन वर्षदेखि त औपचारिक लेख्नुभयो होला कविता लेखेँ भनेर हजुर त्योभन्दा अगाडि अनौपचारिक मनमा फुर्ने कोर्ने भावनाहरू लेख्ने स्कुल छँदैखेरि त्यस्तो त थुप्रै हुन्थ्यो त्यस्तो थुप्रै गीत लेखिन्थ्यो गजल लेखिन्थ्यो अब कविता लेखिन्थ्यो तर अहिले आएर हेर्दा चाहिँ खासमा कविता अहिले पनि कविता भए भएन चाहिँ त्यो चाहिँ थाहा छैन तर त्यति बेलाको चाहिँ अहिलेको म मेरो ज्ञानले हेर्दा चाहिँ त्यति बेला कविता भएका रहेन छन् भन्ने चाहिँ लाग्छ त्यस्तो लाग्छ है हेर्दा त्यही भएर तपाईँले तिन वर्षदेखि लेख्छु भन्नुभयो हजुर अहिलेसम्म तिन वर्षको बिचमा चाहिँ कतिवटा कविता पुग्यो होला कविता त थुप्रै होलान् तर कविता नै त होलान् पचास साठी सत्तरी जति होला नि तर आफूलाई चित्त बुझेको चाहिँ सर्टलिस्ट गरेर हजुर हजुर हजुर एउटा कविता पहिला त्यही प्रथम भएको सुन्न सकिन्छ कि कुनै तपाईँसँग त्यहाँ क्रममा कसरी राख्नुभएको छ चा? पहिला चाहिँ म एउटा कविता सुनाउँछु अनि त्यस पछाडि कुनै सुनाउनुहोस् न पहिलो कविताको शीर्षक छ अतिथि देवो भव अतिथि देवो भव तिमी आउनुको सट्टा मिक्का सिंहलाई पठाइदिएको भए हुने तिमी आउनुको सट्टा मिक्का सिंहलाई पठाइदिएको भए हुने उनी आएको भए ढिङ्काचिका गाएर हामीलाई अंग्रेजी मैना सिकाएर त जान्थे तिमीलाई थाहा छ नि अंग्रेजीको महत्व कति छ तिमी नआएर बरू रामदेव बाबालाई पठाइदिएको भए हुने उनी आएको भए हामीलाई सास फेर्न सिकाउँथे तिमी आयौ हामीलाई ऐठन भयो तिमी नआएर बरू आउनै नमान्ने उदित नारायणलाई गाली गरेर पठाइदिएको भए हुने तिमीले नेपाली सिकेको खुशी भन्दा कैयौं गुना दुःख त उसले नेपाली बिर्सिएकोमा लागेको छ तिमीलाई थाहा छ नि भाषाको महत्व कति हुन्छ तिमी उतै बसेर बरु बरू पठाइदेऊ नुन तेल र चामल उनीहरू आयो भने हामी अगाउँछौ तिमी आयौ हामीले हाम्रो पेट कटाउनु पर्यो साँच्चै माया गर्छौ भने निकालिदिनु वर्षौंदेखि कोशीको थिचिएको घाँटीबाट हात भनिदिनु सीमामा उभिएका तिम्रा मान्छेहरूलाई जति बेला पनि अरूकोमा नपस्नु भनेर मुस्काइदिनु तिम्रो अनुहार हेरेर बसेका बन्धी सन्धितिर फर्केर यत्ति गर्न तिमी यता आउनै पर्दैन तर हामीलाई थाहा छ तिमी मन्दिर चहार्न पल्किएको मुसा हौ जसलाई भगवान मानेर पुज्दा पुज्दै लड़ाइदिनेछ एक दिन हाम्रो स्वाभिमानको गजुर तिमी आउनु भन्दा त पठाइदिनु पशुपति दर्शन कुरेर बसेका बामाहरू तिमीलाई मन लागे ह्कुम गर्नु एउटा पशुपति उतै बन्नेछ तिमीले त हुकुम गर्ने हो भन पानी खानी र सीमा चाहियो तिम्रा भक्तहरूले प्रसाद चढ़ाइहाल्छन् तिमी आयौ तिमी आयौ हामीले देख्यौं हाम्रा मालिकहरूको चाकरीपन जुन हामीलाई धेरै शरम लाग्यो तिमी आयौ हामीलाई हाम्रै शासकहरूले नाकाबन्दी गरे जुन हामीलाई असह्य भयो तिमी आउँदा दिन रात बज्ने साइरनले हाम्रा नानीहरू निधाउनै सकेनन् जसले हामीलाई पीड़ा दियो बिन्ती छ मिल्छ भने अब यता नआउनु आइहाल्यौ भने पनि सम्झिनु तिमी कसैको दास भएर बाँचिरहँदा आफ्नो शासन आफै गरेर हाँसिरहेथ्यौं हामी आयौ भने पनि चुपचाप आउनु र चुपचाप जानु स्वागत छ केही नचाहिँदो गर्न लाग्दा सम्झिनु यदि इतिहासको खलातिमा वीरताको श्वास हालेर स्वाभिमानको गोलले अर्जाबेको खुकुरीमा नालापानीको पानीले पाइन हाल्यौ पानी भने हामीले सो खुकुरीले के के छिहाल्छ धन्यवाद बड़ा जब अतिथि देव भाव हजर इस बारे में कई बोलने पड़ेन हजर कविता सब कविता बुझने मानी बुझीस हजर हो अब कवित नबुझने मैं जुड़ स्वर लेकर आए पर अर्थ है अतिथिदेव भव कविता सुनिसकेपछि प्रज्वल अधिकारीलाई म अलिकति जोड्छु प्रज्वलधिकारीजी र मेरो एकाधपटक भेटहरू भयो होला तर सम्झिन सक्ने गरी भेटहरू भएका थिएनन् अहिले हामी स्टुडियो पस्नुभन्दा दस मिनट अगाडि मिटिङ हलमा बस्यौँ छलफल गऱ्यौँ र गर्दै जाने क्रममा प्रज्वलजी र मेरो एकाधपटक भेट भएका रहेछन् तर दोहोरो चिन्ने गरी भएका रहेछन् हरेक मान्छेलाई नामले भन्दा कृतिले चिनाउँछ उहाँको कविताका कारणले मैले चिन्न थाले वहाँ जब राष्ट्रिय कविता प्रतियोगिता रोल्पामा कार्यक्रम में लिबांग नगरपालिक को आयोजना में कार्रम में प्रथम होने भज्वल अधिकारी मेरे लिए सेलिब्रेटी हो रही आज एकल कविता वाचन में बोला हमीरा अलिक फ्लैशबैक में गय हमी बुलबुल कार्यक्रम जहां मैं गजल प्रस्तुति पस्कने गुजु गजल कार्यक्रम में वहां गजल वाचन कर रोजु गजल ने समझ रख तर नाम समझ सकते थी प्रज्वल जी गोबर फालना आ गल तो तब समझे मैं गजल कजल तो पन्ध्र बिस जति होला नि तर कहीँ पनि गएर भन्ने आँट आउँदैन किनकि त्यसको बारेमा त्यति धेरै ज्ञान नभएर होला किनभने लेखक भनिसके पछाडि चाहिँ उसले चाहिँ आफूले गरेको काममा अरूले क्वेसन गर्दा उत्तर दिन सक्ने हुनुपर्छ भन्ने लाग्छ मलाई गजलको बारेमा यसरी लेख्ने भन्ने त आउँछ तर कहीँ गएर उभिएर चाहिँ मैले अहिलेसम्म गजल वाचन गरेको चाहिँ छैन डर लाग्छ तर तपाईँको त्यो डराउनु गजल लाग्दैन मलाई किनभने तपाईँले गोबर फाल्न आउँछ कि बुलबुलमा पढ्नु भएको छ भन्ने मलाई यस्तो श्रद्धा जाग्यो कि जान। ओहो यति राम्रो गजल लेख्ने मान्छे पनि है तपाईँ जस्तो लाग्यो पन्ध्र बिसवटा मात्रै लेखे पनि यस्तो गजल तपाईँको एउटा छ जसले मेरो दिमागमा स्मरण छोडेको छ अहिले त्यसलाई वाचन गरेर सुनाउन सकिन्छ सकिन्छ हजुर त्यो गजल चाहिँ अनि मैले तपाईँले मोबाइल वा कापी केही पनि पढ्न आँट्नुभयो जस्तो लाग्यो कन्ठै छ कन्ठै छ त्यो चाहिँ बडा राम्रो राम्रो त्यो गजल चाहिँ अनि हजुरले त्यसरी कार्यक्रम गर्ने भएपछि पठाएँ पठाइसके ल म मेरो पेजमा पनि हाल्छु म वाचन पनि गर्छु र अहिले सर्वाधिक अनि त्यस रेडियो देवद्वारले त्यो गजल हाल्यो त्यस त्यसमा चाहिँ लगभग दस हजार फेसबुकमा भाइरलै भयो दस हजार जति लाइक छ त्यसमा हजुर हजुर अनि पाँच सय हजार भन्दा बढी सेयर छ त्यसमा धेरैजनाले यो गजल मेरै हो भनेर पनि गर्नुभएको छ ए आफ्नोबाट दावी गर्नुभएको छ एकजना पाँच थरको एकजना गजल लेख्नु उहाँले पत्रिकामा उहाँकै नाममा पनि राख्नु भएको छ कुन पत्रिकाले छाप्यो कुन पत्रिका हो मैले उहाँको फोटो यति आएको चाहिँ त्यो अरूले कसैले पठाइदियो मलाई त्यो हेर्दाखेरि देखेको गजल सुरु गर्छु यो प्रज्वल अधिकारीको गजल हो एकपटक फेरि मैले अलिक आवाजका साथ यहाँ प्रस्तुत गरेँ हजुर गोबर फाल्न आउँछ कि आउँदैन चुलो बाल्न आउँछ कि आउँदैन पक्की होइन माटोको घर छ मेरो पक्की होइन माटोको घर छ मेरो भत्केको टाल्न आउँछ कि आउँदैन जानुपर्छ मेल धान मकै कुट्न जानुपर्छ मेल धान मकै कुट्न ढुटो चाल्न आउँछ कि आउँदैन माया मात्रै गरेर हुँदैन माया मात्रै गरेर हुँदैन बाख्रा पाल्न आउँछ कि आउँदैन मोमो पिजा खाएर हुर्कियो कि तिमी मोमो पिज्जा खाएर हुर्क्यो कि तिमी गुन्द्रुक आउँछ कि आउँदैन धन्यवाद बडा गजब पुरै नेपालीपनको है फेरि फरक खालको काफिया राम्रो राखेर रा, तपाईँले यो गजल लेख्नुभएको छ र बुलबुलमा मैले वाचण गरेको थिएँ धेरैले त्यसरी राख्नुभएको छ राखेर रा सेयर गरिदिनु भएकोमा धन्यवाद तर आफ्नो नाममा राख्नुभएको छ भने चाहिँ धन्यवाद गर्छौँ होइन त्यसलाई छोडिदिनु होला र प्रज्वल अधिकारीको रचना आउँथ्यो जस जसले त्यसरी गल्ती गरेर राख्नुभएको छ सच्याइदिनु होला र अरूले पनि यसै गरी बुझ्नुहोला लमजुङ दुरा प्रज्वल अधिकारीको गजल भनेर एकपटक दोहोऱ्याउँदै अब फेरि म फर्किन्छु तपाईँको कवितातिर कविता यो कविता चाहिँ त्यही रोलपामा अस्ति जेठको बीस 22 मा भएको कविता सुना कविताको शीर्षक होइला ए साइला ऊ त्यो हाम्रो देशको नक्सा जस्तै बिट उध्रिएको थर्कटी तानेर बस्छ तिमीसँग एकैछिन भलाकुसारी गर्नु छ कति लगाउछौ लिणको अर्काको उबड खावड़ जिन्दगीको बारी सम्याउन कति समाउँछौ कोदालो अरकाको नमिलेको भाग्य जस्तो कान्लो मिलाउन कति रोप्छौ आफू हिलिएर दुःखमा अरकाको भकारी भर्न धान आकाशको फैलावट हेरेर बिर्सिदिऊ हात फिजाउन नदीको लम्बाई हेरेर बिर्सिदिउ हात लम्काउन धरतीको प्रेम हेरेर बिर्सिदिउ हात थाप्न तिमी र म बसेर आजसम्म नमारेका बात मारम र वर्षा भनेर वर्षिदिऊ हात थापेर बसेको न्यायको खडेरीमाथि फुकाल्देऊ जो फुकाल्देऊ जोताराहरू र फुक्का फाल बनाइदेऊ गोरूहरू आज मलाई तिनीहरू चरेको हेर्ने रहर छ खोलिदेऊ हलो र जुवाहरू आज मलाई स्वतन्त्रताको नयाँ अभ्यास देख्न मन छ फालिदेऊ हडम्लो काङ्लातिर आज मलाई इतिहास गनाएको सुंन मन छ साइला आज मलाई तिमीसँग भलाकोसारी गर्ने ठूलो रहर्छ इजो तिम्री ठूली छोरीको शिरमा फूल रोपेर आज उसको जिन्दगीको बगैँचा उजार बनाउने को हो सानी छोरीलाई छाउगोठ नलगी हुँदैन भनेर तिमीलाई जबरजस्ती गर्ने को को हुन् एउटा छोरो नपाई वैतर्णी तरिँदैन भन्ने पण्डित को हो तिम्री श्रीमतीलाई बजारिया मूल्य तोक्ने को को हुन् कसले लगाएको हो पति गुमाएको वर्ष नपुग्दै तिम्री आमालाई बोक्सीको आरोप भन न किन चुप बस्छौ आँखामा दरिद्रताको पट्टी लगाएर मुखमा ऋणको लुणी लगाएर किन चुडिएका छन् किन चुड़िएका छन् तिम्रो दौराका तुनाहरू तुना तिमीले लगाएको चप्पल जुन तिम्रा गोडासँग झगडा गरिरहेछन् कसको दया हो त्यो तिम्रो कम्मरसँग मिलेर बस्न नसकेको पाइन्ट कसको दान हो त्यो भन न साइला कसकसले तिमीसँग के कस्तो शर्त राखेका छन् रातभर रोएर रा, किन भिजाउ सिरानी दिनभर हाँसेझं गरेर किन सक्काउँछौ एक बारको परानी किन काँस फुलेको देखेर टोलाउँदैछौ दे किन उनीको जिन्दगी हेरेर मुस्काउँदैछौ नियतिको अचानोमा राखेर रा जीवन किन उचाल्दैछौ जीजीविसाको भूते आँसी भन न साइला कसकसले धम्क्याएको छ तिमीलाई सामन्तीहरूले मन नपराउने पसिना तिमी र म सँगै बसेर सुंौ आऊ आऊ साइला आज धित मनजेल बात मारम मालिकहरूले आफ्नो धनधङ कायम राख्न नङको लगाई लगाइदिएको नीलो मसी जस्ताको तस्तै रहेछ चा। भगवानको चाकरी गर्न पल्केकाहरूले मन्दिर छोएको आरोपमा लगाएको कोर ज्यूका त्यउ रहेछ भन न साइला तिम्रो मौनता कहिले आधी भन्छ तिम्रो सहनशीलता कहिले आगो थाहा छ साइला इजो मैले खुर्पा बा, खुर्पेटोबाट खुर्पा निकालेर हिँडेपछि नजिक आउन डराएका छन् अर्काको जिन्दगी चियाउन तन्किने घाँटीहरू पिएर उन्मुक्तिको भाग नाचेपछि ताण्डव नाच रोकिएका छन् समाजका नर्तकीहरूका गोडाहरू तर नि साइला म एक्लैले यसो गर्दा उनीहरूको नजरमा म बौला हुने खतरा बढेको छ त्यसैले मिल्काएर आउन भारी दैनिकी एकैछिन भलाकुसारी गरम धन्यवाद कवि प्रज्वल अधिकारी लमजुङ दुरा डाँडा उहाँको घर अहिले काठमाडौँ किर्तिपुर बस्नुहुन्छ यो कविता उहाँले लिवाङ नगरपालिकाको आयोजनामा भएको राष्ट्रिय कविता प्रतियोगिता जहाँ साहित्य महोत्सव भएको थियो त्यहाँ प्रथम भएर आउनुभएको थियो र प्रथम भएर पैतिस हजार नगद पुरस्कार पनि उहाँले यो कविता बापत त्यो प्रमाणपत्र र गोल्ड मेडल प्राप्त गर्नुभएको छ र उहाँलाई हामीले आज यो कविता रेडियोबाट सुनाइरहेका छौँ प्रजुलजी लमजुङ दुरा डाँडा तपाईँको घर हजुर लमजुङतिरको साहित्यिक फेरि फेरितिर फर्क्यौँ न अब हुन्छ कविता लेख्नेहरू कति हुनुहुन्छ तपाईँका समकालीन कविता लेख्नेहरू त धेरै नै हुनुहुन्छ तर हामी चाहिँ लमजुङ दुरा जहाँ चाहिँ यो चाहिँ लोकदोरीको चाहिँ एकदमै उर्वर क्षेत्र हो हामी चाहिँ लोकगीतहरूमा चाहिँ धेरै भुल्छौँ रमाउँछौँ हामी दसैँमा घर जाँदा होस् अथवा कुनै पनि चाडपर्वमा धेरै तर त्यहाँ सङ्घ साहित्यको पनि अब हाम्रो अब चाहिँ लमजुङका अब राष्ट्रकवि माधवप्रसाद घिमिरे त्यहीँबाट हुनुहुन्छ र त्यसको लगायत पनि बापत पनि हामीले चाहिँ त्यहाँबाट चाहिँ सिक्ने कुराहरू धेरै छन् र धेरै नै हुनुहुन्छ त्यस्तो स्रष्टा अहिले पछिल्लो युवा पुस्ता कविता लेख्ने हुनुहुन्छ कि हुनुहुन्न अरूका साथी सङ्गति हुनुहुन्छ तर यहाँ काठमाडौँमा चाहिँ मैले लमजुङ दुरा मान्छे कविता लेख्दै गरेको मान्छे चाहिँ त्यति भेट्टाएको छैन मैले मलाई पनि जहाँसम्म लाग्छ लमजुमकै कवि मैले एकल कविता वाचनमा ल्याए जस्तो लाग्दैछ गर्वका साथेटेको हुन सक्छ चाहन्छु कविता प्रतियोगितामा प्रथम हुनुभएकै व्यक्तिलाई झन् ल्याउन पाउँदा मलाई झन् खुसी लागेको छ धन्यवाद तपाईँले अङ्ग्रेजी साहित्य पढ्नुभयो होइन मास्टर्सम्म सक्नुभयो अनि यो साहित्यिक पढाइले गर्दा तानिँदै आउनुभयो कवितातिर कि पहिल्यैदेखिको सोखले तानिँदै आउनुभयो होइन पहिला चाहिँ गीत गजलहरू चाहिँ लेख्थेँ कविता चाहिँ मास्टर सिद्धिसके पछाडि चाहिँ त्यहाँका सरहरू अनि हाम्रो चाहिँ अग्रज अहिलेका कविहरू जस्तै नवराज पराजुली हेम प्रभास अनि हेमन्त विवास दाईहरू लगायतका कविहरूको चाहिँ कविता वाचन कार्यक्रमहरूमा चाहिँ म गइराख्थेँ त्यहाँ जाँदा चाहिँ मैले बुझेको चाहिँ मैले गीत र गजललाई भन्दा पनि कवितालाई चाहिँ न्याय गर्न सक्छु यसरी लेख्ने हो कि भनेर सुरुवात चाहिँ त्यहाँबाट भयो र अङ्ग्रेजी साहित्यले चाहिँ अझै पनि पढ्छु घरमा बस्दाखेरि र त्यसले चाहिँ धेरै नै सहयोग सहयोग पुऱ्याएर छ अब अब त बिस्तारै मतलब यसरी प्रथम भइयो होइन योभन्दा अगाडि पनि तपाईँ साउथ युके संस्थाले गरेको प्रतियोगितामा द्वितीय हुनुभएको थियो ओलम्पिया स्ल्याम पोएट्रीमा पनि तपाईँले विजयी हुनुभएको थियो होइन तपाईँको विभिन्न यस्तो चिजले त कडी निर्धारण गर्दै जान्छ स्टेप स्टेप बढाउँदै लगेपछि आफू स्थापित भएँ हुँदै गएँ भन्ने फिल आउँदै गरेपछि त अब म यही लाइनमा लाग्छु भनेर पुस्तक निकाल्ने सोचहरू आउँछन् कि आउँदैन पुस्तक निकाल्ने सोच चाहिँ आउँछ तर आ, पुस्तक यस्तो निस्कियोस् कि निक्लिसके पछाडि चाहिँ मलाई मात्रै होइन साहित्यिक फाँटमा नै एउटा केही यो चाहिँ कविताकै किताब हो है भनेर चाहिँ दिन सकोस् भनेर चाहिँ लाग्छ त्यस अहिले नै दिमागमा अब मैले किताब निकालिहाल्नुपर्छ भन्ने चाहिँ लागेको छैन तर के चाहिँ लाग्छ भने मैले पहिलादेखि लेखेर आइरहेका कविताहरूमा चाहिँ मैले छानेर मैले हेरेर एडिट गर्नुपर्ने कामहरू चाहिँ गरिरहेको छु जित्तिको फर्स्ट हुने बेलासम्म आउँदा फर्स्ट भयो हुँदाखेरि टक्क तपाईँलाई मञ्चमा बोलाइयो नि त अब एकदम सरप्राइज राखेको थियो होला नाम घोषणा गरियो होला एक किसिमको त्यो डर जस्तो एक किसिमको रमाइलो जस्तो हातखुट्टा कामे जस्तो तर साह्रै रमाइलो भए जस्तो युद्धै जिते जस्तो अनुभूति भइरहँदा पहिलो मान्छे दिमागमा को आउनुभयो पहिलो मान्छे मैले आमालाई सम्झेँ अनि पहिलोचोटि फोन पनि मैले मम्मीलाई नै गरेँ मम्मीलाई फोन गरेर अनि मम्मी म यसरी चाहिँ पहिला भएँ भने अनि मम्मीले ल भन्नुभयो ल मम्मी अब अहिले धेरै बोल्ने समय छैन अहिले राखेँ फर्स्ट हुने बित्तिकै गर्नुभएको थियो गर्ने बित्तिकै म मञ्चमा पहिला पनि पहिलोचोटि गरिसक्नु भएको थियो अनि बल्ल मञ्चमा जानुभएको थियो किनकि मम्मीले चाहिँ मलाई कहिले पनि यो वन यो गर भनेर कहिले पनि मेरो मम्मी र बुवा मेरो परिवारले कहिले रोकेन त्यस मेरो लागि चाहिँ उहाँहरू चाहिँ एकदमै प्रेरणाको स्रोत त्यस मैले पहिला चाहिँ उहाँहरूलाई नै सम्झेँ अब दोस्रो चरणमा हुन्छ नि दिमागको मेमोरियनमा आज म कवि भनेर स्थापित हुने गरी चाहिँ मलाई प्रेरणाको स्रोत फलानु व्यक्ति बन्यो भन्ने कोही हुनुहुन्छ शत्रु मित्र त अब त्यो त हुनु त्यस्तो च्यालेन्जहरू त थुप्रो छ अनलाइनमा हामी मलाई चाहिँ म्यासेज गरेर तैँले के लेख्छस् र होइन को होस् र यताउता अहिले भर्खरकोले यताउता त्यो त धेरै छन् अहिले नाम नभनु सामूहिक रूपमा आउँछन् होला दिमागमा एकैचोटि तर त्यसले चाहिँ एउटा ऊर्जा चाहिँ दिँदो रहेछ यिनीहरूले यसो भन्दै गर्दा मै एक दिन चाहिँ उनीहरूले धन्यवाद अथवा बधाई छ भन्ने पात्र चाहिँ भन्छु र मैले लेख्ने भनेको कविता हो कवितामा चाहिँ मैले न्याय गर्न सक्नुपर्छ मलाई अरूले के भन्छन् भन्नुपर्दा भन्दा पनि मैले देखेको देश मैले टेकेको माटो र मैले देखेको विश्व परिवेशकै बारेमा मैले लेख्नुपर्छ भन्ने भन्नेहरूले त भनिरहन्छन् जस्तो चाहिँ लाग्छ भनेपछि यो एक किसिमको ऊर्जा ऊर्जा चाहिँ ऊर्जा एउटा कविता अर्को सुनाउनुहोस् अब यही जोसका साथ हुन्छ म एउटा कविता सुनाउँछु कविताको शीर्षक आमाको दीक्षान्तमा कराई कसौडी ख खरबारी ग गो गाई गोरू घर गो व्यवहार छोराछोरी पढेर जिन्दगीको पाठ ज्ञ ज्ञान हासिल गरेकी आमाको दीक्षान्त समारोह शुरू भएको छ समारोहमा आएका सबैको हातमा फूलको गुच्छा छ सबैका आँखामा विशाल समुद्र विराजमान छ भर्खर रोएर फुलिएको बच्चाको घुक्क घुक्क छ मानिसहरूको घाँटीमा आमाको सम्मानमा मर्स्याङदी गीत गाइरहेछ छालहरू ठोकिएर ढुङ्गामा सलामी दिइरहेछन् चराहरू पखेटा फटफटाएर बजाउँदैछन् सोक धुन यति बेला आमा चुप्चापिन् यति बेला आमा चुपचाप छिन् आज ऋण तिर्ने सुरमा छ दाउरा आज ऋण तिर्ने सुरमा छ दाउरा जसलाई आमाले जिन्दगीभर बोकिन् आज उसले आमालाई बोकेको छ आमा आमालाई आज कुनै हतार छैन आमालाई आज कुनै हतार छैन डाँडामाथि घाम आउँदा घामै छोपुला जै हतारिने आमा आज घाम उदाउनु र अस्ताउनुमा उदासीन छिन् हरेक साँझ आमाको फोक्सोबाट सास निस्किएपछि आफूले सास फेर्ने आगो आज आमालाई सधैँको लागि आफ्नो बनाउने सुरमा उभिएको छ जिन्दगीभर दुःखका घुम्तीहरू पास गर्न घुँडा धसेर पर्ने सन्तान मुस्काउँदा पास भएको महसुस गर्ने घर व्यवहारको अङ्कगणित कर्मको सूत्रले ठ्याक्कै मिलाउने आमा आज दीक्षित भएकी छिन् र म उनको दीक्षान्तमा उपस्थित भएको छु यति बेला सोचिरहेछु जसले देशलाई देश जस्तो बनाउन आफ्नो वास्ता गरिनन् आफ्ना ओठका लालीको प्रवाह नगरी पहाड़का खोपचाहरूमा गुरास फुलाउन लागिपरिन् गाउँको सौन्दर्य मर्न नदिन कमेरो र रातो माटो लिपिरहन् संस्कृति जोगाउन आँगनमा तुलसी उर्काइरहन् सरकारलाई सरकार जस्तो बनाउन आफ्ना चक्रहरूको बलिदान रहिन, उनैको दीक्षान्त समारोह सिंहदरबारलाई थाहा होला कि नहोला धन्यवाद बढो गजब मलाई त के बोल्ने के भन्ने बोल्नै नसक्ने बनाइदिनुभयो तपाईँले शरीरका सबै रङहरू ठाडा भएर आएको तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ काठमाडौँमा नब्बे मेगा देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ कार्यक्रम एकल कविता भाषन सुन्दै हुनुहुन्छ लमजोङ दुरा डाँडाका कवि प्रज्वल अधिकारी आजको एकल कविता भाषणमा हुनुहुन्छ वहाँ केही समय अगाडि जेठ महिनामा राष्ट्रिय कविता प्रतियोगिता जेठ बीस एक्काइस बाइसमा भएको राष्ट्रिय कविता प्रतियोगिता लिबाङ नगरपालिकाको आयोजना भएको कार्यक्रममा प्रथम कवि हो र आज हामीलाई प्रस्तुत गरिरहेका छौ कवि प्रज्वल अधिकारीका अरू कवि र कविता र कविता सम्बन्धी कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो सु विचार रेडियो भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाण्डमा नब्बे मेगाहरूै देशभरिका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइन डट कम तथा मोबाइलमा उज्यालो एप्लिकेशनबाट तपाईँ अहिले कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ आज एकल कविता वाचनमा मैले लमजुङ दरा राणा गराउनुभएका कवि प्रज्वल अधिकारीलाई लिएर आएको छु कवि प्रज्वल अधिकारी कविता गजल र गीत लेख्नुहुन्छ अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको छ जेठ बीस एक्काइस र बाइसमा लिबाङ नगरपालिकाको आयोजनामा रोल्पामा एउटा ठूलो साहित्यिक कार्यक्रम भयो जसमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना भएको थियो त्यसमा धेरै कविहरूको प्रतिस्पर्धामा प्रथम हुनुभयो उहाँ र प्रथम भएको कवितालाई पनि हामीले केही बेर अगाडि सुनायौं पैँतिस हजार राशिको पुरस्कार पनि जित्नुभयो मेडल प्रमाणपत्र पनि लिएर आउनुभयो आज त्यस्ता कवि हामीसँग हुनुहुन्छ र उहाँसँग हामी कुराकानी गर्दै उहाँका कविता पनि सुन्दैछौँ र एउटा उहाँको बहुतै लोकप्रिय गजल गोबर फाल्न आउँछ कि आउँदैन पनि हामीले योभन्दा अगाडि सुन्यौँ प्रजुलजी तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा अब अलिकति का तपाईँ प्रथम भएको कार्यक्रमको प्रथम हुँदाको क्षणको करा गरेँ मैले अघि तर त्यो बहुतै राम्रो कार्यक्रम भयो भनेर म आफू त पुग्न सकेको थिइनँ तर मैले फेसबुक ट्विटरहरूमा असाध्यै राम्रो प्रतिक्रिया पाएको थिएँ रोलपा लिबाङको कार्यक्रमलाई अलिकति सम्झिनुहोस् न फर्केर फर्केर सम्झिँदा सम्झिँदा चाहिँ अहिले नै एकदमै भावुक बनाउँछ हामीले मिडियामा हामीले चाहिँ पत्रिकाहरूमा जस्तो रोलपा पढेका थियौँ त्यस्तो रोलपा चाहिँ रहेन छ त्यस्तो दुर्गम र यस्तो छ उस्तो छ भन्ने केही रहेनछ र अनि हामीले चाहिँ दुर्गम होला हामी कसरी बस्ने होला के गर्ने होला भन्ने सोचेका थियौँ तर त्यस्तो रहेनछ र हामी पुगेदेखि नै त्यहाँ चाहिँ सरकारी संस्थाहरू प्रशासनदेखि लिएर स्कुलहरू सबै विदा भएको रहेछन् हाम्रो स्वागत विधा नै दिनुपर्छ त्यहाँ पुरै विदा रहेछ र मेयर उपमेयरहरूदेखि लिएर अहिलेको ऊर्जा मन्त्री वर्षमान पुन अनन्त अनि अहिलेको सांसद उन्सरीहरू हामी जति दिन बस्यौँ त्यति दिन नै हाम्रो स्वागतार्थ चाहिँ उहाँ उहाँहरू त्यहाँ बस्नुभयो र हामीलाई फुल यति ठुलो सम्मान भयो र मलाई चाहिँ के लाग्छ भने हिजो एउटा कविता दुई चार थान कविता लेखेको मान्छेले त्यत्रो सम्मान चाहिँ अलिक पस्दैन कि जस्तो मलाई चाहिँ एकदम असहज महसुस भयो र त्यहाँ चाहिँ हामी दस बजे पुग्ने भनेको भन्दाखेरि चाहिँ त्यहाँ सात बजेदेखि नै विद्यार्थीहरू चाहिँ हामीलाई स्वागत गर्न लाइनमा घाममा बस्नु आएछ अनि हामीलाई चाहिँ मैले चाहिँ त्यहाँ अरू दाईहरूसँग पनि कुरा गरेँ यो त कस्तो पञ्चायतकाल जस्तो भयो अब हामी त्यति बेला एउटा राजाको लागिन्थ्यो सम्पूर्ण मलाई चाहिँ एकदमै अप्ठ्यारो लागेर मैले नजिकै हिप्रवासदाय हुनुहुन्थ्यो अनि हिमप्रवास दाईलाई दाई त अलि पञ्चायतकाल जस्तो भयो अब हामीलाई कुेरेर ताली बजाउनुलाई माला लाउनुलाई यो चाहिँ अहिले मजा आएन भने दाइल हो मनी हेर्नै सकिनँ मलाई नि मजै लागेन यो भन्नुभयो तर उहाँहरूको त्यो आयोजना चाहिँ कस्तो कोअर्डिनेसन भने हरेक मान्छे चाहिँ त्यहाँप्रति एकदम सजग छ कि कहाँ के गर्नुपर्छ कसो गर्नुपर्छ अत्यन्तै भव्य र सुन्दर कार्यक्रम चाहिँ भयो त्यो त असाध्यै राम्रो असाध्यै असाध्यै राम्रो त्यो मैले फोटोहरू हेरेको रे थिएँ त्यहीँको त्यो स्थानीय माला हजुर र माला पनि त्यहाँको त्यो स्थानीय त्यहाँका रुख बोट बिरुवाहरूको पातदेखि लिएर त्यस पछाडि खोइला हुन्छ नि मकै खोइला त्यसलाई चाहिँ बिचबिचमा राम्रोसँग काटेर विभिन्न कलरहरूले कलर गरेर चाहिँ त्यो एकदमै राम्रो माला भन्दो रहेछ त्यस्तो माला त्यो पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव भन्ने खालको नारा दिइएको थियो क्यारे होइन त्यहाँ चाहिँ प्रदेश स्तरका कविहरू पनि पुग्नु भएको छ प्रदेश प्रत्येक प्रदेशबाट जानु भएको थियो प्रतियोगी कविहरू हुनुहुन्थ्यो के त्यो त्यस्तो खालको कार्यक्रम अरू नगरपालिकाले पनि त्यसरी आयोजना गर्ने कतिको सम्भव हुन्छ होला हामीले चाहिँ तपाईँलाई ठिक भन्नु हामीले त्यो कार्यक्रम गर्दै हुँदै गर्दा चाहिँ त्यहाँ हामीले चाहिँ के कुरा गर्थ्यौँ भने अब यसबाट चाहिँ संस्कार बस्छ होला सायद साहित्यको संस्कार जस्तै अहिले चाहिँ धेरै जसो लोकगीतहरूको चाहिँ महोत्सव हुन्छ सांस्कृतिक महोत्सवहरू हुन्छ तर साहित्यको महोत्सव यहाँबाट चाहिँ सुरु भयो र यो सुरुवात सँगसँगै यसले अरू प्रदेश अरू जिल्ला जसले गर्छ उसलाई चुनौतीसहित चाहिँ ल अब हामीले तिमीहरूले भन्दै गरेको तपाईँहरूले जे सोच्नु भएको थियो यस्तो विकट ठाउँमा पनि हामीले यतिको गऱ्यौँ भने तपाईँले सुगममा चाहिँ कतिको गरेर देखाउन सक्नुहुन्छ त भनेर एउटा चाहिँ चुनौती पनि थपिदियो जस्तो चाहिँ लाग्छ बडा रमाइलो कुरा भइरहेको छ तर मैले कविताको कार्यक्रममा कविता, का कविता बेला बेलामा वाचन गराएन एउटा अत्यन्तै एउटा छोटो कविता सुनाउँछु पहिला अनि अर्को सुनाउँछु कविताको कविता शीर्षको माखो एउटा माखो यताउता उडिरहेछ र दुर्गन्ध फैलाइरहेछ एउटा माखो यताउता उडिरहेछ र दुर्गन्ध फैलाइरहेछ म मार्न खोजिरहेछु सकिरहेको छैन मसँग हातमा बन्दुक छ तर पनि असमर्थ छु म यति ऊ मेरो देशको निधारमा गएर बसेको छ धन्यवाद लेख्नुहुन्छ हजुर लेख्छु कति छन् होला त्यस्ता त्यस्ता बाह्र पन्ध्रवटा छ तिम्रो एउटा वैराग्य शीर्षकको कविता छोटो बिहानै आमाको फोन आयो मैले भने यता ठिकै छ आमा त्यता कस्तो छ आमाले भन्नुभयो यता पनि ठिकै छ बाबु मन खिन्न भयो सोचेँ न मैले साँचो बोलेँ न आमाले ओहो, बड़ा गर्छ कति मिठो गरी यो छोटा कविताको कहिले काहीँ सिलसिला रमाइलो हुन्छ हाम्रो प्रदीप भट्टराई कविजीले आएर छोटा कविता सुनाएपछि धेरैले कति छोटा कविता मिठो थियो भनेर भन्नुभएको हुनाले मलाई छोटा कवितामा आजकल कविता रस बस्न थालेको छ तेस्रो सम्झिनुहुन्छ तेस्रो म कतै जाँदिनँ आमा भन्ने छ एउटा आमाले भात पस्किँदै गर्दा जिस्केरै भनेको हुँ अब यो घर छोडेर जाँदैछु त्यसपछि मैले देखेँ भूकम्पले लिंग पारेको तलेजु भवानीको भवानी मन्दिर जस्तो आमाको अनुहार तत्कालै आमाका आँखाहरूले सुनामी उछाले आमाको काखमा शिर राखेर मैले भने जिस्केर भनेको आमा म कतै जाँदिन आमाका आँखाबाट खसेका आँसुहरूले थप्पर लगाउँदै भन्दै थिए आमा र देशसँग कहिले नजिस्कनु धन्यवाद बडा गजब तपाईँले त एकदम भावुक बनाइदिनु भएकै <laughs> क्षणमा अब म यो छोटा कवितालाई छोड्छु है <laughs> बडा रमाइलो भइरहेको छ लमजुङ दुरा राणामा जन्मिनुभएका कवि प्रज्वल अधिकारीका कविता सुन्दैछौँ हामी अब लामो कविताबाट सुनाउनु साँस यो कविताको शीर्षक हो सामाजिक सरलाई चिठी सामाजिक सरलाई चिठी सर सर म तपाईँको विषयमा कहिल्यै पास नभएको सामाजिक प्राणी सधैँ अन्तिम बेन्चमा बसेर तपाईले सोध्नु भएको प्रश्नमा अनुतरित भएको कमजोर विद्यार्थी मेरो सेरोफेरोको किताब पटक्कै मन नपराउने तपाईको अप्रिय छात्र कक्षा कोठामा तपाईको घण्टीमा सबै जात एउटै जात सबै जात बराबर पढेपछि बीरबहादुर विश्वकर्मासँग एउटै बेन्चमा बस्दा तपाईँकै हातबाट पिटाई खाएको जातले वाउन् लोग्ने श्वास्नी एकरथका दुई पाटा पडेर घर फर्कँदै गर्दा तपाई र गुरूआमाको झगडा देखेर छुट्याउन जादा, कोदो बारीमा पुगेको छिमेकी म लागु औषधि खानुहुन्न लागू औषधि खानु हुन्न, यसले स्वास्थ्यमा असर पुर्याउँछ पढेर तपाईँको लागि चुरोट किन्न निस्केको झ्यानदार छात्र म नै भने मुताबिक छातीमा देश निधारमा देशको माटो नसामा नदी र सगरमाथालाई शिरमा राख्न खोज्दा पागल ठहरिएको त्यसभक्त म तपाईँले दुई ढुङ्गा बीचको तरूल भनेदेखि देश बेच्न तयार भएको व्यापारी म वीर गोर्खाली र खुकुरीको कहानी सुनेपछि लिपुलेक बचाउन खुणा लिएर निस्केको अयोग्य योद्धामा. म हिन्दू राज्य नेपाल राष्ट्रिय जनावर गाई पढेर धर्मनिरपेक्षता स्वीकार गर्न नसकिरहेको गणतन्त्रवादी मा। बड महाराज धिराजको आफूतिर फर्केको चोरी समातेर हुर्केको सच्चा नेपाली कहिल्यै सकिन माझीऔला उनीतिर फर्काएर प्रगतिशील भन्न धेरै पटक शहीद गेटमा उभिएर उच्च स्थानमा बसेका महाराज शहीद हुन्की होइनन् सम्झिन खोजिरहेको भुलक्कड विद्यार्थी मन्दिर मठ चैत्य मस्जिद हाम्रा अमूल्य सम्पदा भत्काउन नसक्दा पछाडि परेको क्रान्तिकारी म आज यो भन्दैछु सर म जिन्दगीको परीक्षामा पनि फेल भए उही तपाईँको प्रिय छात्र धन्यवाद सामाजिक सर तपाईँले कविता अब अब हुन्छ नि जिम्मेवारीहरू बढेको छ म यस्तो खालको कविता लेख्छु अझै भन्ने खालको केही प्लानिङहरू गर्नुभएको छ त्यस्तो कविता त मलाई त प्लानले त हुँदैन कस्तो चाहिँ कविता लेख्नु मन लाग्छ ले भने अङ्ग्रेजी साहित्य पढा हुनाले चाहिँ हामी जहिले पनि ठुलो ठुलो विषयहरू खोज्दो रहेछौँ र विषय भनेको त नजिकै हुँदो रहेछ त्यो अङ्ग्रेजीमा एउटा कसको कविताले भन्नु ट्रुथ इज नाइदर डिप नर फार इट इज विथ अस अरे कि त्यो सत्यता चाहिँ न टाढा छ न गहिरोमा छ हामीसँगै छ भनेपछि हामी चाहिँ धेरै टाढा टाढाको कुराहरू चाहिँ खोजिरहेको चा, र लेख्नुपर्ने विषय त यहीँ छन् नि हाम्रा छाँगा छहरा हाम्रो गाउँ हाम्रो परिवेश यही विषयमा चाहिँ अझ चाहिँ यो बिम्ब प्रतीकहरूलाई चाहिँ मिलाएर चाहिँ यसले चाहिँ विश्व दृष्टिलाई समेत हेर्न सक्ने कविता लेखौँ कि भन्ने चाहिँ लाग्छ हेरौँ अङ्ग्रेजी साहित्यको विद्यार्थी होइन तपाईँ त्यो आफ्नो साहित्यको कोर्स बाहेक अङ्ग्रेजी कोर्स बाहेक अरू कस्ता खालका किताब बढी पढ्नुहुन्छ म धेरै जसो पढ्ने चाहिँ मैले आ... यो अहिले समकालीन विश्वमा नै हामी हाम्रो एजका कविहरूले चाहिँ के कस्तो लेख्दैछन् जस्तै अब सिरियामा घटना भयो भने नेपालले सिरियालाई कसरी देखेँ र अमेरिकन पोइट्सहरूले चाहिँ सिरियालाई कसरी हेरेँ अथवा अरूले कसरी हेरे भनेर चाहिँ त्यो म गुगलमा गएर अथवा चाहिँ अन्त यताउता गएर पढिरहेको हुन्छु र कविताहरू चाहिँ मैले अहिलेका समकालीन हाम्रै नेपालका हाम्रो साथीभाइहरूले कसरी लेख्दै हुनुहुन्छ अग्रजहरूले के लेख्नुभयो र मभन्दा नि साना आउँदै गरेको लक्ष्मण सङ्गम अहिले भर्खरै चाहिँ द्वितीय हुनुभयो उहाँ सानो एजको हुनुहुन्छ अमिप न्स भाइ हुनुहुन्छ अहिले सान्वन हुनुभयो उहाँ जम्मा सत्र वर्षको हुनुहुन्छ उहाँहरूले उहाँहरूको काव्यिक चेतना के कस्तो छ भनेर चाहिँ अध्ययन गरिरहेको हुन्छ त्यस्तो चिजले तपाईँलाई छुन्छ हजुर अब एउटा कविता फेरि सुनौ भने कुरा गरौँला हुन्छ एउटा कविताको सुनाउँछु कविताको शीर्षको पाहुना हजुर कति कामले पाल्नुभयो रिपोर्टर्स बाबु झम्के साँझमा यो भूकम्पले लुचेको बस्तीमा अस्ति न हामी क्षत विक्षत हुँदा पूर्वबाट कान्ति बोकेर झुल्केको घाम चाहिँ आउनु भएको थियो आज न कुनै महोत्सव न कुनै चाडपर्व न त भूकम्प गएको दिन नै हो चैते हुरी झैं एक्कासी आउनुभयो यो खण्ड बस्तीमा पाउना हुन कतै अस्ति नै हाम्रो फोटो खिच्न आउनुभएको त होइन हाम्रो दुखी अनुहारको सिडी हराएर पुनः लिन आउनुभएको त होइन कि तपाईँलाई कुनै एनजिओ आइएनजिओले पठाएका हुन् होइन भने यो चिहान डाँडामा किन आउनुभयो होइन होइन सोध्नु पर्दैन केही मलाई थाहा छ तपाईँ के सोध्न खोज्दै हुनुहुन्छ लौ खिच्नुहोस् लौ खिच्नुहोस् धेरै पटक फुक्दै छोड्दै गरेको बेलुन जस्तो मेरो अनुहार रस चुसेर फालिएको उखु जस्तो मेरो जिन्दगी मेरो जिन्दगी जस्तै भत्केको घर खिच्नुहोस् रित्तो झुलुङ्ग लडेका गोठहरू रित्ता भकारी र चुपचाप बसेका ढिकी जाँतोहरू तार छिन्देको सारङ्गी जस्तो भोको पेट खिच्नुहोस् पुत्र वियोगमा रहेका बुढा बाबु खिच्नुहोस् गिद्ध रहने यो मसान घाटमाथिको आकाश खिच्नुहोस् र यो मृत्युले शासन गरिरहेको गाउँ खिच्नुहोस् नखिच्नुहोला नखिच्नुहोला ऊ त्यो बारीको कुनामा जिन्दगी जिउन सिकाइरहेको सागवारी लडेको गोठको आडैमा ब्याउन लागेको झुली बाख्राको फोटो नखिच्नु भत्किएको घरको उत्तरी कुनामा परेवाले फूल कोरल्दैछ त्यो पनि नखिच्नुहोला होला उपर गट्टा खेलिरहेका नानी बाबुहरूको हाँसो आँगनको डीलमा बसेर बास्ना छरिरहेको बाबरी र तुलसीको तस्विर नखिच्नुहोला त्यो त्यो वस्तु र घटना खिच्नु जसजसले तपाईँको टीआरपी बढ़ाउँछन् त्यो त्यो प्रश्नका उत्तरहरू लैजानु जस जसले तपाईको जस जस प्रोग्राम हिट हुन्छ नरिसाउनुहोला रिपोर्टर्स महोदय तपाईँले गरेको रिपोर्टले हामीलाई अलिकति पनि फाइदा पुगेको भए आज त्रिपाल पनि टालेर बस्नुपर्ने थिएन सक्नुहुन्छ भने सहर पुगेर यति चाहिँ सुनाइदिनुहोला त्यो सिंहदरबारमा बस्नेहरूलाई पाउना भनेर भोट माग्न गाउँ नजानु भनेर धन्यवाद यो त झन्डै झन्डै हामीलाई नै भन्नुभएको जस्तो लाग्छ जे देख्नुभयो त्यही भन्नुभयो कविले पत्रकारलाई पत्रकारले कविलाई भने निखार कसरी साहित्यको हाम्रो माहौल तपाईँ अंग्रेजी साहित्य पढाएको छ तपाईँले विभिन्न गुगलहरूमा पनि अध्ययन गरिरहन्छु नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नलाई हामी कहाँ कहाँ चुकेको छौँ जस्तो लाग्छ पहिलो कुरा त नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि चाहिँ एउटा राम्रो ट्रान्सलेटर हुनुपर्छ जसले चाहिँ नेपाली साहित्य पनि बुझेको होस् र अंग्रेजी साहित्य पनि बुझेको होस् र त्यसलाई ट्रान्सलेसन गरेर जस्तै नेपालबाट गएका कतिपय ट्रान्सलेसन भएका कृतिहरू चाहिँ कतिपय लक्ष्मीप्रसाद देवकोटाका पनि त हामीले चाहिँ महत्त्वपूर्ण महत्त्वपूर्ण महाकाव्यहरू अझै ट्रान्सलेट गर्न सकेका छैनौँ होइन तिनीहरूलाई ट्रान्सलेट गरेर विश्व बजारमा पुर्याइयो र अहिले हामीले लेखिरहेका साहित्यहरूलाई पनि जस्तै भनौँ न विश्वमा नेपालमा बसेर पनि त विश्वलाई चित्रित गरेर लेखेका साहित्यहरू छन् नि ती साहित्यहरूलाई विश्व बजारमा पुर्याउन चाहिँ एकदमै राम्रो ट्रान्सलेटर र एकदमै हाम्रो समालोचकहरूको चा चाहिँ जरुरत छ जस्तो लाग्छ मलाई कहाँबाट आउँछ तिनी उहाँहरू त हाम्रै समाजमा हुनुहुन्छ र उहाँहरू हाम्रो समाजमा हुनुहुन्छ तर उहाँहरू हाम्रो समाजमा हुँदाहुँदै उन पनि उहाँहरूको कसैको खेमामा कसैको भन्दा पनि कविता अथवा साहित्य उपन्यास जसोकै होस् हाम्रो साहित्यपट्टि चाहिँ उहाँहरूको लगाव बेसी भएर हामीले साहित्यलाई नै विश्व परिवेशमा लानुपर्छ न कि व्यक्ति लाने होइन हामीले चाहिँ कुनै व्यक्ति जस्तै मलाई चाहिँ अमेरि अमेरिका अथवा विश्व साहित्यमा पुऱ्याउनु भन्दा मैले लेखेको साहित्यहरू विश्वमा पुगोस् भन्ने चाहना चाहिँ मैले बेसी राख्छु ठिक तपाईँले यसो भनिरहँदा तपाईँ अङ्ग्रेजी साहित्यको साहित्यकै विद्यार्थीहरू होइन हामीले एकातिर लिवाङले आयोजना गरे त्यस्तो कार्यक्रम त्यो साहित्यिक संस्कार छ र हामी आफूलाई समृद्ध ठान्ने मौका पाएका छौँ अर्कोतिर साहित्यभित्रै पनि झुन्ड झुन्ड एकदम मग्लाइरहेको संस्कार पनि बस्दै गएको छ मैले एउटा लेखमा लेखेका थिएँ धेरै नै लामो छ फेसबुकमा एकदमै राम्रो भन्न नसकेको कुरा तिमीले भन्यौ भनेर धेरैजना गुटबादमा फँसेको साहित्य भनेर लेखेका गुट त हुन्छ नै गुट त हुनु नै पर्छ राजनीतिदेखि देखि अब यही पत्रकारितादेखि हरेक क्षेत्रमा तर गुड चाहिँ सकारात्मक रूपमा गुड बन्यो भने चाहिँ राम्रो हुन्छ र रा मैले अस्ति भर्खर लेखेको थिएँ हाम्रो साहित्यमा चा, चाहिँ साहित्य छ कविता छ तर बहस छैन मलाई लेख्नलाई मन लागेको विषय र मलाई आएको बिम्ब म कसैलाई पनि भन्न चाहन्न सबैभन्दा नराम्रो विषय यहाँ छ जस्तै मलाई कुनै बिम्बमा कुनै विचारमा लेख्न मन लाग्यो भने मैले मेरो सर्कलका साथीहरूलाई मलाई यसरी लेख्न मन लागेछ भनेर मैलेभन्दा धेरै राम्रो अर्कोले लेखेँ भने ऊ हिट्यो भने होइन त्यो साहित्य चाहिँ भोलि चाहिँ सत्तरीको दशकमा चाहिँ भोलि सय दुई सय वर्षपछि हेर्दा चाहिँ सत्तरीको दशकमा चाहिँ यस्तो साहित्य पनि लेखिएको रहेछ है भनेर त आउँछ नि त त्यो चाहिँ म चाहन्छु म चाहिँ जहिले पनि मलाई कुनै कुनै बिम्बा आयो नि म दुई चारजना साथीहरूलाई भनिदिइहाल्छु यस्तो यस्तो गरेर लेख्नु पायो भने चाहिँ कस्तो हुन्थ्यो होला भनेर एकजना विक्रमदााई हुनुहुन्थ्यो विक्रम पवन परिहार कविता नै लेख्नुहुन्छ उहाँलाई मैले अस्ति भन्छ जहिले पनि हामी चाहिँ देश चाहिँ रेमिटेन्सै धानेको छ भन्छौँ तर विदेश जाँदा चाहिँ हामी चाहिँ विदेश रोएको मात्रै चित्र इङ्कित हुन्छ कि हामीमा हामीले किन चाहिँ हामी आमाले आफैले चाहिँ जा बाबु विदेश जा कमाएर लिएर देश सुन्दर बना भन्न सक्ने बिम्ब चाहिँ किन गर्न सक्दैनौँ त त्यो विचारमा लेखाउन दाई भनेर सल्लाह गराएको थियो कि त्यस कारणले बस धेरै गरियो भने चाहिँ साहित्यहरू राम्रो हुन्छ कुन्ठा पालेर बस्नुभन्दा कुन्ठा मनमा नसहरू कम भयो हाम्रो हजुर कुन्ठामा लेख्नु थाल्यो जस्तै के भयो भने एउटा समालोचक छ ऊ कुन खेमाको उसले वा वा गरिदिने अर्को समालोचकलाई उसलाई मन पर्दैन भने पातै लेखेछ भनिदिने एउटा साहित्यको किताबभित्र पढ्नै नहुने चिज त हुँदैन नि त तर त्यसलाई क्रिटिकल्ली एनालिसिस चाहिँ समालोचना भनेको त समलोचना बराबर आलोचना गऱ्यो भने चाहिँ राम्रो हुन्छ चा जस्तो लाग्छ साह्रै राम्रो विचार तपाईँको राम्रो विचार राखिदिनु भयो नेपाली साहित्यमा सबैले यसै गरी नै बुझुन् भन्ने हाम्रो छ अब अर्को एउटा कविता सुनौँ लगभग यो हामी एउटा मात्रै कविता सुन्ने अब हामी यो कविता चाहिँ मेरो मेरो चाहिँ यो कविता चाहिँ अब मैले कविता नै लेख्छु भनेदेखि चाहिँ लेखेको पहिलो कविता हो र यो कविता बुक आर्ट कविता प्रतियोगिता बुक आर्टले गरेको थियो भ्रिकुटमण्डलमा त्यसमा टप ट्वेन्टी फाइभमा नै परेको थियो त्यो कविता वाचन गर्छु कविताको शीर्षक हो एउटा युद्ध अझै बाँकी छ बाँकी छ आमा एउटा ग्रेनेड पड्काउन बाँकी छ आमा एउटा ग्रेनेड पड्काउन म सीमामा उभिएर पुर्खाले गाडेको साँधको ढुङ्गुमा खुकुरी उध्याउँदैछु आज भाला मात्रै होइन विचारको तोप पनि छ मसँग म पड्काउने अवस्थामा छु विन्ती आमा यो बेला बाबुको मृत्युको खबर नसुनाउ मेरा खुट्टा काँप्नेछन् अनि इतिहासले मलाई हारेको सिपाही भन्नेछ अझै बाँकी छ आमा एउटा नालापानी जित्न हराएर शत्रुहरूलाई पिउनु छ वर्षौंदेखि थुनेर राखिएको पानी यो बेला नसुनाउ आमा बहिनीको बिहेको कुरा मेरो गरिबीले मलाई सम्झौता गराउन सक्छ अनि इतिहासले मलाई प्रलोभनमा परेको सिपाही भन्नेछ अझै बाँकी छ आमा एउटा बुलन्द नारा लगाउन जय जय नेपालको नारा बाँकी छ पुर्खाले गाडेको जितको खम्बा मजबुत बनाएर गाड्न यस्तो बेला छोरो देख्न मन लाग्यो भनेर नबोलाऊ आमा घर म मान सक्छु म मा भाग्न सक्छु रणभूमिबाट अनि इतिहासले मलाई नसुनाऊ आमा, आमा त बाबु बनिस भनेर म खुशीले आफै आई भुल्न सक्छु त्यही खुसीको मौका पारेर शत्रुहरू हाम्रो सीमा कट्न सक्छन् अनि इतिहासले मलाई नालायक सिपाई भन्ने छ एउटा युद्ध अझै बाँकी छ पट्किन बाँकी नै छ एउटा भरेर राखेको बन्दुक म अहिले सीमामा छु मेरो आँखा क्रोधले भरिएका छन् मेरो चोरी औंला ट्रिगरमा छ यस्तो बेला फोन नगर आमा म विचलित हुन सक्छु म डगमगाउन सक्छु तिम्रो काखबाट उठेर नेपाल आमाको प्राण रक्षाको लागि आएको छु विन्ती आमा केही दिन नसुनाऊ घरको खबर जस्तो छ त्यस्तै हालमा छोडिदेऊ फर्केर आएँ भने सब ठिक बनाउनेछु धन्यवाद मडामिठो कवि प्रज्वल अधिकारीको यो कविता सुनेपछि अब हामीले लगभग आजको एकल कविता वाचन बिट मार्ने समय भएको छ लमजुङ दुरा डाँडामा जन्मिनुभएका प्रज्ज्वल अधिकारी नेपालीमा अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको छ कविता गीत गजलहरू लेख्नुहुन्छ र केही समय अगाडि जेठ बीस एक्काइस र बाइसमा लिबाङ नगरपालिकाले आयोजना गरेको रोल्पामा भएको राष्ट्रिय साहित्यिक कार्यक्रम जहाँ चाहिँ राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनुभएको थियो र उहाँको प्रथम भएका कविता लगायत विभिन्न कविताहरू हामीले सुन्यौं अब आजको लागि लगभग अन्त्यतिर छौँ जी, यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई सम्पर्क गर्नुपऱ्यो कसैले भेट्नु भएको छैन सम्पर्क भएको छैन भने कसरी गर्ने मलाई त सिधै फोन गर्दा पनि हुन्छ मेरो फोन नम्बर नाइन एट यसमा सम्पर्क गर्दा पनि हुन्छ अथवा अहिले चाहिँ अब भनौँ न यस्तो विश्व साहित्य विश्व दुनियाँमा चाहिँ फेसबुकले हङ्गामा मचाइरहेको छ फेसबुकमा म प्रज्वल अधिकारी नामले नै छु त्यसमा सम्पर्क गर्नुहुँदा पनि हुन्छ हस् हाम्रो कार्यक्रममा आउनुभयो र विचार राख्दै मिठा विचारका साथ मिठा कविताहरू सुनाउनु भयो धेरै धेरै धन्यवाद तपाईँ धन्यवाद भाइ म हजुरको आवाजको पहिल्यैदेखिको फ्यान राधा उपन्यास मैले पुरै हजुरको आवाजमा सुनेर पढेको भन्दा पनि सुनेको हुँ सुने राधा र रा तपाईँसँग भेट भएको थियो तर यसरी औपचारिक रूपमा यसरी कुरा भएको थिएन अत्यन्तै खुसी लाग्यो र उज्यालो याफएमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हवस् त उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनबाट कवि प्रज्वल अधिकारीसँगै प्राविधिक साथी सङ्घर्ष र म अच्युत घिमिरी विदा चाहन्छौँ नमस्कार शुभरात्री भावना जागृति चेतना रस्तुति को एकल समिश्रणन